यसरी नियतिले ठगेपछि मध्य पहाडी बस्तीहरूभित्र अनिकालको राको सल्किएर रा सबै बस्ती डढाएको थियो त्यसले प्रत्येक घर झुपडी बुकुरोभित्र पसेर हाहाकार मचाएको थियो अधिक व्यक्तिहरूको पेटलाई भोकको धुनमा सारंगी रेट्न लगाएर अनिकाल मस्त नाचिरहेको थियो अनिकालको नाङ्गो नाचले सबै मानिसहरू आक्रान्त थिए सम्पूर्ण गाउँ बस्ती अनिकालले विक्षिप्त थिए त्यो वर्ष जंगली कन्दमूलहरू गिट्ठा भ्याकुर तरूल पनि बेलो नआएर सायद माटोको गर्भभित्रै हराएका थिए तसर्थ मानिसहरूलाई कन्दमूल खोजी खान पनि गाह्रो थियो किनकि ती कन्दमूलका फलहरू कहाँ रहेका छन् भन्ने मान्छेहरूलाई निशाना लगाउन मुस्किल थियो सिंगो गाउँमा अनिकाल व्याप्त भएपछि कोबाट अन्न लिने अन्न दिने खालको खानदानी परिवार विरलै थिए त्यस गाउँमा त्यसै पीड़ित बस्तीभित्रको एक परिवारको म यहाँ बयान गर्दैछु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 अभिव्यक्तिको अर्को माध्यम उद्गार मा चा आजको उद्घारमा कथा चर्चा गर्छौं र कथाकार हुनुहुन्छ तुलसा सोदेशी राई अनुत्तरित प्रश्नहरू उहाँको कथाकृति हो यही कृति हातमा लिएर आजको उद्गारको उठान गरेका छौं र यतिखेर कथाकार तुलसा स्वदेशी राई रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ तुलसाजी हार्दिक स्वागत छ यहाँको रस्ती बस्ती त धनकुटा है निकै रमाइलो ठाउँ छ नि है चुङमाङ दाङसिङ भनेपछि हजुर सर अब ठिकै छ आफु जन्मेको हुर्किएको ठाउँ त्यसै पनि माटो प्यारो हुन्छ ग्रामीण बस्ती हो दूरदराजको ठाउँ हो होइन भर्खर भर्खर विकासले छो गरेको भर्खर भर्खर ग्रामीण विद्युतीकरण हुन थालेको भर्खर भर्खर कच्ची बाटोहरू पुग्न थालेको तर पनि बस्नको लागि हावापानीको दृष्टिकोणले माटोको दृष्टिकोणले राम्रै छ बस्नको लागि ठिकै छ तुलसा स्वदेशी राई भनिसकेपछि रेडियो नेपालका तमाम अधिकांश श्रोताहरूले सम्झिराख्ने एउटा शुभनाम हो हजार धनकुटा <laughs> देखि निकल पत्र पढ़ा रेडियो ने विभिन्न कारक्रम में त्यो जरुर सत्य हो सर किनभने म बचपनदेखि जति बेला मैले एकदम ठुलो भएर मैले यही उमेरबाट मैले शिक्षा आरम्भ गरेको हो तर जति बेला म शिक्षा स्कुलको औपचारिक शिक्षा हासिल गर्न थालेको थिइनँ प्रवेशै गरेको थिइनँ त्यो बेलादेखि म चाहिँ त्यो सानो सानो छोटो छोटो साहित्यिक शब्दहरूको म जन्म गराउने कोसिसमा थिएँ त्यसैले गर्दाखेरि माध्यम एउटा चाहिँदो रहेछ सर गाउँ बस्तीमा टिभी र यस्तोको दुनियाँ थिएन एउटा माध्यम थियो जो कि रेडियो नेपाल नै थियो त्यसैलाई मैले चुने पहिला पहिला सुन्दै सुन्दै गएँ अनि पछि साहित्यिक कार्यक्रमहरू सुन्न थालेँ अनि त्यस पछाडि त्यहाँ सहभागी हुन थाले अनि हरेक जो रेडियो नेपालले जुन साहित्यिक कार्यक्रमहरू प्रसारण गर्थ्यो अनि त्यसमा चाहिँ के प्रसारित हुने सिर्जनाहरू जो म पनि पठाउँथे सहभागी जनाउँथे आफ्नो सिर्जना मार्फत खोइ योग्य देखेर या अयोग्य देखेर या दुर्गम बस्तीको एउटा चासो लिने श्रोताको रूपमा त्यो बुझेर हो मेरो सिर्जनाहरूलाई जुन जति पनि साहित्यिक कार्यक्रमहरू पठाउँथे सबैले प्राथमिकता दिएर प्रसारण गर्दै लानुभयो हजुरहरूले यही नै मेरो लागि प्रेरणाको स्रोत बन्यो त्यसैले गर्दाखेरि मैले लेख्नलाई ले, ले ले, ले ले ले ले ले निरन्तरता दिएछ यहाँ कविता लेख्नुहुन्छ कथा लेख्नुहुन्छ गीत गजल मुक्तक आदि आदि सबै कुरा लेख्नुहुन्छ रेडियो बिल्कुल बिल्कुल हजुरको सबैमध्ये पहिला त्यो बिम्ब प्रतिविम्ब सुन्थे एकदम राम्रो लाग्थ्यो तर त्यो शब्द चयन कसरी गर्ने त्यो अन्त्यनुप्रास कसरी गर्ने त्यो यो मलाई बिल्कुलै थिएन अनि पछिदेखि रहर जाक्न थाल्यो त्यो चार हरफमा लेखिन्छ चा, अन्त्य हुनुपर्छ तर, तर मैले कसरी चाहिँ पछिबाट लेख्न थाल्यो भने मलाई अह विधि विधान त्यसको के पनि थाहा थिएन संरचना कस्तो हुन्छ मुक्तको त्यो पनि थाहा थिएन तर मैले के भने अन्त्यनुप्रास चाहिँ मिलाउने कोसिस गर्न थाले अनि त्यस पछाडि गएर चाहिँ के अरे मैले चाहिँ कसरी लेख्न थालेँ भने सुरु हरफ जे भन्न खोजेको त्यसैलाई पछ्याउने खालको तेस्रो हरफ त मुक्तै हुन्छ अनि त्यसलाई तर त्यो सिलसिला चाहिँ पछ्याओस् त्यसको आधारमा लेखे मलाई यसमा संरचनागत अझै पनि मलाई थाहा छैन बिमा प्रतिबिमामा नियमित खामबन्दी भएर आउनुहुन्थ्यो धनकुडादेखि आउनुहुन्थ्यो कार्यक्रम बिम्ब प्रतिविम्बले पन्ध्र वर्ष पूरा गरेर सोह्र वर्ष लागिसकेको छ तपाई पनि पन्ध्र वर्षदेखि नियमित पठाइराख्नु भएको छ भन्ने याद मलाई पनि छ तपाईँले उहिले उहिले पठाउनुभएका चार पंक्ति मैले सम्झिराखेको छु यतिखेर जहिलेसुकै सोच्ने गर्छु बीच आकाशमा एक घर बनाऊ जहिलेसुकै सोच्ने गर्छु म बीच आकाशमा एक घर बनाऊ आत्मीयता बाँडचुड हुने सुन्दर शान्त शहर बनाऊ शांति कामी बंधु हाथे माल करना सदभाव सुधा बगी रहने एशाल नहर बनाऊ सदभाव सुधा बगी रहने एवटा विशाल नहर बनाऊ ये मुक्त हज जति मुक्त कसरी सृजना भो अब जब यो राजनीतिक दलह दल जन्म भे अवटा सामाजिक फाटो भो महिलादी के मेरे शब्दी अरू म केही गर्न सक्दिनँ आफ्नो राष्ट्रियता प्रति बफादारी देखाउन म के पनि गर्न सक्दिनँ सर तर के भने मेरो शब्द चाहिँ के अरे जहिले पनि शब्दहरूमा मेरो शब्द सिर्जनामा राष्ट्रियभाव चाहिँ के अरे मलाई पोखाउन मन लाग्छ त्यसैले गर्दा लेख्न चाहिँ पहिला मुक्त धेरै पठाउनु भयो तर अहिले आकार लिन भने कथा ल्याउनु भयो नि त्यो प्रश्नहरूको जवाफ दिनुभयो केही दिन अगाडि काठमाडौँमै आएर विमोचन गराउनुभयो हजुर अब यो चाहिँ यसको चाहिँ के भन्दाखेरि अब जुन सिर्जनाहरू कविता अनि मुक्तकहरू गजल भयो यिनीहरू चाहिँ अब सि शि, सीमित भित्र अटाउनु पर्ने हुन्छ मेरो भावना कहिले कहिले त्यो अनियन्त्रित भइदिन्छ तै त्यो जुन मेरो भावनाहरू जति दिमागमा मन मुटुमा उत्पादन हुन्छ त्यो म त्यो सीमित घेराभित्र कस्न सक्दिनँ अनि त्यो त्यो चाहिँ के अरे त्यसलाई अलि लामो आकार बनाऊ भन्ने त्यस्तो एउटा सोच बनाएर अनि कथाको रूप पनि हुन सक्यो या सकेन त्यो विमोचन भनेको भएको अवश्य हो तर आफ्नो लामो आफ्नो लेखनलाई चाहिँ के अरे सृजनालाई शब्द शैलीलाई लामो बनाउनलाई मैले चाहिँ के अरे कथाको नाममा करार गरेछ र कति योग्य छ अयोग्य छ यो त मलाई पनि एक पृष्ठमा विस्तारित तपाईँको कथा संग्रहभित्र सत्रवटा कथा छन् होइन हजुर भोकाएका सात अनुहार नृत्यको ममता एउटा उदास अनुहार भित्रको कथा सौताको अपराधिक पासोमा फँसेकी जया अल्झेको मन उसको अन्त्यको दिन मसान घर भित्तामा टाँगिएका तस्विरहरू भिन्नता नरेर बिरे अनुतरित प्रश्नहरू यो चाहिँ शीर्ष कथा भयो होइन त्यसै गरी अर्को कथा छ शान्ति अर्को छ कर्तव्यसँगै गर्भसाथ खिएको जिन्दगी अनि अर्को छ इज्जत पन्ध्रौं कथामा छ महतीन मृत्यु सोह्रौंमा छ न त जित न तहार र अन्त्यमा छ संग्रहालय सत्रवटा कथा एक सय साठी पृष्ठमा अटाउनु भएको छ शब्द त धेरै लेखिसक्नु हजुर सर मैले अहिलेसम्म मेरो एकदम आत्मालाई साक्षी राखेर रा बोल्न पर्दाखेरि मैले जति पछि एकदम ठुलो उमेरमा मैले स्कुल प्रवेश गरेँ कति वर्षमा जानुभएको स्कुल धेरै वर्षमा सर त्यो नभनौँ होइन झन्डै शिक्षिका हुनुहुन्छ झन्डै दुई दशक मा मैले स्कुल पहिलो प्रवेश गरेको तर मैले जति गरे होइन मेरो अथक लगानी थियो मेरो शिक्षामा म एकदम एकदम पीड़ित भन्दाखेरि पनि एकदम तृष्णा थियो मलाई शिक्षा हासिल गर्ने पारिवारिक त्यस्तै हो गाउँ बस्तीमा ठूलो परिवार थियो होइन एउटा किसान त्यही पनि शुद्ध विशुद्ध हलो जोत्ने बाउको छोरी हो म अनि त्यसले गर्दा पेल देखि नोरा पेल ग्राह्यता हो पढ़ाई में मम को पांचों संतान हो तर छोरी में म दोसरो हजार पांच दीदी दोसरोन को रूप में म पांचों हूँ अनि त्यसले गर्दाखेरि अब म भन्दा दाईहरू दुईजना तिनजना हुनुहुन्थ्यो अनि उहाँहरूलाई पहिला शिक्षा दीक्षा नदिँदा मैले लिने लिन सकिनँ मभन्दा दिदी पनि हुनुहुन्थ्यो अनि उहाँहरूलाई नै पहिलो ग्रायता भयो दाइहरूलाई अनि त्यस मेरो आफ्नै चेतनाले पढ्नै पर पर्छ भन्ने यस्तो खालको गरेँ तर मैले एकदमै म घरको काम पनि गर्थेँ घराँसी काम पनि गर्थेँ खेतीको काम पनि गर्थेँ अनि त्यसको अतिरिक्त जब मैले स्कुल प्रवेश गरेँ त्यति बेला एकदम म दत्तचित्त भएर फेरि पढ्थेँ जति म समय पाउँथेँ त्यति एकदम दत्तचित्त भएर पढ्न थालेँ पढ्न थालेपछि मैले पाँचै वर्षमा मैले एसएलसी गरेँ <laughs> मैले अनि त्यस पछाडि गएर आइए पास गरे बिए पनि गरेँ हुर्किसकेपछि स्कुल गए पनि स्नातक त गर्नु स्नातक पनि गरेँ अहिले डिग्री चाहिँ अब त्यतिकै पहिलो वर्षको दिए दोस्रो वर्ष बाँकी नै छ सर <laughs> अनि त्यसले गर्दाखेरि अब मसँग सबै खालको अनुभवी <laughs> अनुभव छ एउटा अशिक्षित भएर बसेको अवस्था अनि त्यस पछाडि शिक्षित भएर थोरै सरकारी कार्यालयमा काम गरेको तो पनि अनुभव छ शिक्षिकाको पनि अनुभव छ अनि त्यत्तिकै त्यो बेरोजगारी भएर त्यत्तिकै तडपेर हिँडेको अवस्था पनि छ त्यसले गर्दाखेरि अनि अब एक त गाउँमा होइन अब सुकिला मुकिला मान्छेहरू जो शिक्षित छन् बजारमा बस्छन् उनीहरूलाई अवसरले नै बाठो बनाउँछ अवस्थाले बाठो बनाउँछ अनि उनीहरू त आफ्नो पीडा होस् आफ्नो समस्या होस् आफूले सम्बोधन गर्न सक्छ तर गाउँ बस्तीमा जो अशिक्षित छन् जो चाहिँ के बाहिरको संसार हेरेका छैनन् उनीहरू आफ्नो समस्या सम्बोधन गर्न सक्दैन त्यही हुनाले त्यसैको अब सम्बोधन सबैलाई सम्बोधन गर्न सकु भनेर यसमा अटाउन खोजेको छ सर अब अटायो अटाएन हरेक मान्छे एउटा सिङ्गो किताब हो र यहाँले अर्को किताब लिएर आउनुभएको छ अनुतरित प्रश्नहरू तपाईँको जिन्दगीका दुख दर्दहरू पनि कथा नै हुन् नि ग्रामीण परिवेशका दुखहरूलाई समेटेर दुःखै दुःखको माला उनीहरू यो कथाकृति लिएर आउनुभएको छ कथा कथा पूरे भाई येला, पाना समय नईपिनना जी कथकार प्रश्न संपत्ति के नाम एखुरा रचवट साना सा पशुधन भन्नु त्यति नै हो अरू के छैन माने महागरीबको एउटा प्रमुख नमुना हो घरमा खाने अन्न लगाउने कपडा केही छैन खाने लगाउने जुटाउन ऊ रातो दिन अरूकोमा बनी गरेर ल्याउँछ उसको आफ्नो भन्नु एउटा सानो भत्कन लागेको झुप्पडी मात्र छ जसमा पन्ध्र दिन पूर्वसम्म दुई प्राणी मात्र बस्दथे मानेर उसकी पत्नी तर पत्नी पन्ध्र दिनदेखि अर्को एउटा नयाँ अनुहार पनि थपिएको छ माने, पुतली मा। पुतली माने पुतली पुतली मा मा र पुतलीको सन्तानका रूपमा पुतली सुत्करी हुनुभन्दा पहिले त माने र पुतलीलाई पुतली दुवै बनीमा जान्थे एकजनाको बनीमा अन्न माग्थे र अर्काकोमा पैसा तो पैसाले नुन तेल किन्थे अन्नले खोल्ले फाँडो खाएर जेन दुख दुःख स्वास श्वास मानेर पुतली परन्तु पन्ध्र दिनदेखि पुतली ओछ्यानमा चाहिँ सुत्केरी भएकै कारणले तथापि मानेलाई साह्रै धौधाउछ गाँस जुटाउन यता पुतली शारीरिक कमजोरीका कारण ओछ्यानबाट उठ्न सक्दिनन् खानाको मात्रा नपुगेर दुध आउँदैन पुतलीको रातभरि दिनभरि उसको शिशु रोइरहन्छ च्यार र च्या पुतली दिनदिनै शिथिल हुँदै जाँदैछ खानाको कमीले उनी कमजोर बन्दै गएको मानेलाई प्रष्टै थाहा छ तर पनि ऊ केही गर्न सक्दैन कमजोर पत्नीको निम्ति औकाथिन मानेले के गरोस् त आँखै सामु कमजोर बन्दै गएकी पुतलीलाई टुलुटुलु हेर्छ माने दिनभरि कसैको नकसैको हलो जोत्ने त्यस्तै गर्दै गाँस जुटाउँछ मानेले बिहान अलिकति गिलो भात पकाइदिन्छ र जुवानोमा चौलानी झानेर छोडिराखेर रा, काममा गइहाल्छ तर त्यो गिलो भात र चौलानीको झोलमा प्रसवकालमा कमजोर भएकी पुतलीलाई शारीरिक रूपमा बलियो बनाउन सक्ने तागत हुँदैन यसकारण माने चिन्तित छ श्रीमतीको दयनीय अवस्थादेखि पुतली खान नरुचेर कम खान्छन् अनि त उनको छोरालाई दूत नबुकेर उनको नाभी ठूलो भएको छ बच्चा फुलाउने जाँगर र तागत पनि छैन पुतलीमा पुतली सुत्केरी पुतली भएको दोस्रो दिन भने उनले भेटभरि खान पाएकी थिइन् तेस दिन मानेले एक पाउ जति फल मासु ल्याएर पकाइदिएको थियो त्यही मासुसँग उनले पेटभरि भात खान सकेकी थिइन् यो मासु कहाँबाट ल्याऊ नानीका बा कसले के काटे खाना खाइसकेपछि पुत्तलीले मानेलाई सोधेकी थिइन् मानेले अन्कनाउँदै उत्तर दियो खोइ कसले के काटेका थिए मलाई थाहा भएन फेरि पुत्तलीले भनिन् मासु काटेको थाहै नपाएको भए कसरी मासु ल्याएर खुवाऊ त नानीकाबा पुतली हामी गरिबका लागि कहिलेकाहीँ पशु पन्छी पनि कस्तो सहयोगी बन्छन् बुझिस् आज तैँले खाएको मासु त मलाई कागले ल्याइदिएको हो तँ मासुको डल्ला कागले लुच्दै खाँदै रहेछ तँ परको ढुङ्गामा यसो हेर्दा ठुलो मासुको चोक्टा खाँदै गरेको देखेँ मैले हाहा भनेर जोड कराएपछि काग त मासु छाडेर भाग्यो त्यही ल्याएर पकाइदिएँ त्यसले गर्दा पेटभरि खान त रुच्यो आज तँलाई पुतलीले मानेको कुरा सुनेर अनुहार बिगारेकी थिए पुतलीले अनुहार बिगारेको देखेर मानेले अचम्म मान्दै सोधेको थियो किन तैँले मुख बिगारेकी पुतली के मैले बेठिक गरेर पुतलीले अझ नि धारखुम्च्याएर सोधेकी थिए भन त छोराको बा कहाँको ढुङ्गामा काकले मासु खाँदै थियो त्यहाँ पर बारीको ढुङ्गामा क्या ठुलो खिराको रुख नजिकैको किन सोधेकी पुतलीले साऊ तिसरमा भने जाऊ त तिमी त्यो खिराको बोटमा झुन्डाएको ढुङ्ग्रो हेरेर आऊ माने किन रहेछ भने चुपचाप खिराको बोटमा झुन्डाएको ढुङ्ग्रो हेर्न गएको थियो ढुङ्ग्रो रित्तो थियो केही सुकिसकेका रगतका टाटाहरू थिए त्यो ढुङ्ग्रो भित्र अरू केही थिएन मानेले फर्केर आएर त्यही कुरा सुनायो पुतलीलाई छि मानेको कुरा सुनेपछि पुतलीले एक खोरो थुकेकी दिए के भो र पुतली मानेले छक्क मान्दैछ त्यो तँ ढुङ्ग्रोमा बच्चाको साल थियो नानीकाबा कागसँग खोसेर मलाई त्यही मासु खुवाएछ छि गरीबीले हामीलाई कसरी निमुठ्यो हो कि नानीका कुन जन्मको पाप होला कि मानेलाई त्यति बेला आफ्नै गरीबी प्रति हुनसम्मको आत्मा ग्ला भयो पुतलीले माने सँगसँगै आँसु खसालिन् त्यो दिन अन्जान बस भए नि खान नहुने मासुसँग पुतलीले पेटभरि भात खाई नबजात शिशुले पनि जन्मेदेखि पहिलो पटक पेटभरि दुध खान पाएकोले रातभरि चुइक्का सामना गरी सुतो त्यसपछिका दिनमा पुतलीले कहिले पेटभरि खान पाएनन् अनुतरित प्रश्नको केही कथा अंश सुनाउनुभयो कथा यस्तो पनि हुन्छ है सर लेख्दै जाँदा दुःख पाउनुको पनि एउटा सीमा हुन्छ यसमा वास्तविकताभन्दा बढी कल्पना मिसाउनुभयो होइन सर अब यथार्थ पनि हुन सक्छ त्यो होइन गाउँ बस्तीमा हो खोतल्दै जाँदाखेरि वास्तविकतालाई पैलाउँदै जाँदाखेरि यो, यो किताब विमोचन गर्दाखेरि वरिष्ठ कथाकार माया ठकुरीले पनि यही कुरा उठाउनु भएको थियो नि सम्झिनु भएको छ हजुर बिल्कुल सम्झेको छ गाउँ बस्तीमा यस्तै हुन्छ सर होइन दुखै दुखका दुखा पोकाहरू फुकाउनु भएको छ नि तपाईँले त्यो पनि हो सर होइन केही पछिल्ला कथामा एउटा अन्तिमको कथामा दर्शन पनि दिन खोजेको छु सर होइन त्यहाँ अब आदर्श मात्रै नभएर त्यसलाई थोरै दर्शन पनि मान्नुपर्छ त्यसलाई होइन अरूको नजर सङ्ग्रहालयमा हजुर हजुर के हो सुन्नु सङ्ग्रहालय सङ्ग्रहालय भनेको त्यस्तो हो अहिले मान्छेले बिना लगामको घोडा भएर अरूको नक्कल गर्दै गर्दै जाँदाखेरि आफ्नोपन सबै बिर्सदै गरेको अवस्था छ हामी नेपालीले पनि जुन नराम्रो पक्ष हो त्यसलाई चाहिँ हामी चाँडो नक्कल गर्छौँ चा। आ, राम्रो पक्षलाई हामी ग्रहण गर्न सक्दैनौँ अनि त्यस्तै अब यो राजनीतिक परिवेशले उतार चढावले गर्दा अहिले बड़ी हामी चाहिँ बिना लगामको घोडा भएर परिवर्तनशील भइराखेका छौँ अनि त्यसलाई चाहिँ मैले त्यो बिना लगामको घोडा भएर अरूको अरूलाई मात्रै पछाउँदा पछाउँदै जाँदाखेरि जा हामी चाहिँ के केही पनि न आफन्तपन आफ्नोपन नभएको केही पनि नभएको चाहिँ हुनसक्छौँ कि भन्ने त्यो एउटा शङ्का उत्पन्न भयो अनि सम्भावित यस्ता पनि होला कि हाम्रो अहिलेको जुन राष्ट्रियता बचेको छ अहिलेसम्मको जति थियो हाम्रो इतिहास त्यो चाहिँ कुनै सङ्ग्रहालयमा गएर अनुबन्धित हुन्छ कि त्यो कैद हुन्छ कि भन्ने यो खालको पनि मलाई एउटा चाहिँ सन्तास बढ्यो अनि यो चाहिँ मैले यहाँ चाहिँ अब दुईवटा पात्रहरू बनाएर चाहिँ केरे उजागर गरेको छु तर यो खालको अवस्था सिर्जना नहोस् यो भनेको हाम्रो नेपालको मात्रै होइन यो समस्या भनेको अरू देशको पनि अब नराम्रो कामको चाहिँ के अरे गर्ने राम्रो कामलाई चाहिँ परित्याग गर्ने आफूसँग भइराखेको रा राम्रो कामलाई पनि परित्याग गर्ने यो खालको परिपाटी छ अनि यो खालको अवस्था नहोस् भोलि गएर हामी केही पनि नभएको आफ्नो अस्तित्व नभएको अवस्था सृजना नहोस् यो सोचेको अभिव्यक्तिको अर्को माध्यम उयो सड़कको संकीर्णतामा अब नहटाउने भइसकेको छु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 पत्रचार कोगाना हो कार्यक्रम उदगार पोस्ट बक्स नंबर छ सौ चौतीस रेडियो काठमंड ईमेल आईडी रेडियो उदगार एट श्रोताहरू यहाँहरू रेडियो नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्घार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्धारमा हुनुहुन्छ कथाकार तुलसा स्वदेशी राई उहाँको भर्खरै प्रकाशित कथाकृति हो अनुतरित प्रश्नहरू तिनै प्रश्नहरूको जवाब कथाकारले दिइराख्नु भएको छ पहिला आकारको लिएर सर अब दुईवटा पाण्डुलिपि तयार छ एउटा कथाकै छ दु, दुई दुईटै कथाकै छन् एउटा सायद तपस्वी हुन्छ होला त्यसले त्यसलाई मैले शीर्ष चाहिँ दिन सकेको छुइनँ अहिले चुन्न सकेको छुइनँ अर्को एउटा नलेखिएको कानुन त अहिले मैला तर्फको अलिक होइन त्यो पनि अलिक निराशावादी नै हिजो जुन यो विमोचनको समयमा यस यो कृतिमाथि समीक्षा गर्दाखेरि बिना लामाले मलाई भन्नु सुनबाले उहाँले भन्नुभएको थियो के यो निराशाजनक छ भन्नुभएको थियो होइन त्यस्तो होइन अब आफू जस्तो परिवेशमा हुन्छ त्यस्तै नै सायद ओकलिन्छ होला होइन हरेक साहित्यकारहरूले त्यस्तै नै के अरे आफैबाट प्रभावित भएरै हुन्छन् होला त्यसमा पनि नलेखिएको कारण अहिले नारी प्रधान छ त्यो अनि त्यो एउटा चुनेको छु अब हेरौँ सर म एउटा बेरोजगारी मान्छे हो होइन अब मैले अब प्रकाशन गर्न सक्छु नै भन्ने त म सोचेको छुइनँ तर तयार चाहिँ तयार छ नि दुई मजनको बेलामा नयाँ कुरा सुनाउनु भएको थियो यो पाण्डुलिपि यता काठमाडौँतिर पठाएर आफू चाहिँ भारततिर पढ्न गएँ भन्दै हुनुहुन्थ्यो नि के पढ्न जानुभएको म सर गान्धी दर्शन पढ्न गएको थिएँ एक वर्षको लागि भारतको महाराष्ट्र बर्धा भन्ने एउटा जिल्ला रहेछ अनि त्यहाँ धेरै टाढै छ त्यो महाराष्ट्रको मध्यभागतिरै पर्छ त्यहाँ गएको थिएँ सर त अब धेरै बुझे सर होइन तर अब त्यसलाई यथार्थमा उतार्नको लागि म एकजनाले अर्को एकजना हुनुहुन्छ मेरो धनकुटाकै हुनुहुन्छ तर अहिले मोरङतिर बसाइ जानु झर्नु भएको छ अनि उहाँ चाहिँ जेन्ट्स हुनुहुन्थ्यो बलराम दाहाल बलराम दाहाल अनि अनि हामी चाहिँ भारतीय जम्मा दसजना मात्रै थियो दर्शन पढ्ने कम नै हुँदोरहेछन् अनि हामी जम्मा पढ्ने जना थियौँ अनि एकजना चाहिँ दक्षिण अफ्रिका सुडानबाट आएको थियौँ एकजना अनि महिला थिएन उन पनि अनि त्यस पछाडि हामी विदेशी चाहिँ अब जना अरू भारतीयहरू नै थिए अब पढ्यो धेरै राम्रो दर्शन सुरुमा मलाई पनि लाग्यो त्यो पढ्दै जाँदाखेरि सुरु सुरु अवस्थामा होइन गान्धीले चाहिँ ढुङ्गेयुगमा फर्काउने रहेछन् भने जस्तो लाग्यो तर जब जब, जब गहिराइमा पढ्दै गयो उनको चाहिँ के अरे बुझ्दै गयो होइन अनि गान्धी दर्शन चाहिँ अब हिजो जति दुई वर्ष अगाडि पनि त्यत्तिकै उपयोगी थियो अहिले पनि त्यत्तिकै उपयोगी छ अब त्यसलाई पालना गर्ने हो भने भविष्यमा पनि त्यत्तिकै उपयोगी हुन्छ अब सबै त्यहाँ वातावरण सन्तुलन राख्नेका कुराहरू छन् होइन धर्मलाई कसरी आफ्नो आफ्नो धर्मलाई तो परित्याग गरेर अर्को लिनुपर्छ भन्ने होइन उनको दर्शन आफ्नो आफ्नो दर्शन पहिल्यैदेखि सनातनदेखि कुन धर्म मानेको छ त्यसलाई कसरी संरक्षण गर्ने होइन अनि त्यसलाई त्यो त्यो चाहिँ संरक्षण गर्ने तरिकाहरू भयो अनि यस्ता यस्ताहरू होइन आर्थिक रूपमा चाहिँ आर्थिक सम्पन्न हुनलाई आर्थिक विचार के हो त होइन अब ग्रामीण उद्योगहरू खोलेर अब ठुला ठुला उद्योगको कर चाहिँ के अरे चाहिँ के असमान एउटा सिर्जना गर्छ असमान समाजको निर्माण गर्छ भन्ने चाहिँ छ ग्रामीण उद्योगले सबैलाई बिजी नराम्रो कुरामा चाहिँ के अरे मन पनि नजाने अनि एउटा शान्ति कायम पनि रहने अनि आफ्नो क्षेत्रको के अरे साधन स्रोतहरूलाई सही ढङ्गले परिचालित पनि हुने अनि यस्तै यस्तो दर्शनहरू पढेर आयो सर भनेपछि त्यो पढाइबाट सन्तुष्ट सन्तुष्टि छु स्कलरसिपमा गएको हो एकदम सन्तुष्टि छु अब मैले त्यहाँ त सोचेकै थिएन त्यो आकस्मिक हुँदोरहेछ होइन मैले सोचेकै थिइनँ त्यहाँ जान्छु भने मेरो अब योजना पनि थिएन केही पनि थिएन शून्य बित्तिकै जब पाँच दिनको दिनमा म नेपाल छोडेको थिएँ अनि त्यसले गर्दा उहाँ गएँ अब उहाँ पनि राम्रै म अलिक छुच्चो मान्छे छु म सत्यबारी पहिला पनि थिएँ त्यहाँ दर्शन पढेर झन्सा त्यसको प्रभाव त परि नैहाल्छ अनि राम्रो राम्रो शिक्षा एकदम राम्रो लिएर आएँ नहीं, नहीं। मेरो आफ्नो लागि धेरैले अब मैले कतिलाई दिन सक्छु बाँड्न सक्छु नि त अब सोच्नुपर्छ फुर्सदै हुँदैनथ्यो जब बिहान पाँच बजेदेखि राति दस बजीसम्म हामी एकदमै बिजी हुन्थ्यौँ एउटा ट्रेनिङ जस्तो पनि एउटा आश्रम जस्तो पनि थियो अनि त्यो सबै सामाजिक समाजमा कसरी रहने यस्तो खालको सबै दर्शन पढ्नु पर्थ्यो अनि त्यसले गर्दा फुर्सदै हुँदैनथ्यो तर त्यति एउटा दुइटा कविता लेखेको थियो सर त्यो चाहिँ सत्य हो राष्ट्रभक्ति नै थियो अब फेरि आकार दिँदाखेरि कथाकै सायद हुन्छ होला त्यो पनि अब कुन दर्शक पछाडि हुन्छ या हुँदैन यो मेरो जुनिमा सक्छु या सक्दैन त्यो पनि थाहा छैन मुक्त गरु पनि निकै राम्रा लेख्नुहुन्थ्यो निकै बानकिला लेख्नुहुन्थ्यो सम्झिनु सर धन्यवाद सर म मुक्तक जो राम्रो त होइन होइन र पनि अब भावना लेख हो लेख्दै जाँदा यस्तै हो युवाहरूको लागि एउटा चाहिँ लेखेको थिएँ सर सुनौ त्यसकै लागि भाग्य लेख्ने मसी तिम्रो हातमा छ भाग्य लेख्ने मसी तिम्रो हातमा छ विद्वताको कसी तिम्रो साथमा छ युवा हौ तिमी नयाँ युग बनाउने विश्व उज्यालो पार्ने शशी तिम्रो विश्व उज्यालो पार्ने शशी तिम्रो जातमा छ जा। अर्को जा। अनुभव र अनुभूतिको सङ्गालो हो वृद्धकाल अनुभव र अनुभूतिको संगालो हो वृद्धकाल अशक्त र उदासपनको भङ्गालो हो वृद्धकाल घाम पानीले सेकेर समयले टेक्केर छोडेको उपेक्षा र अपमानको सङ्गालो हो वृद्धकाल उपेक्षा र अपमानको सङ्गालुलसा अनुतरित प्रश्नहरूको न्युमा कार्यक्रम उद्घारमा यति कुराकानी गरियो कथाका केही छनकहरू पनि दिनुभयो शीर्ष कथा पनि केही के अंश सुनाउनु भयो रेडियो सुनेको भरमा यति राम्रो लेखेर आकार दिनुभएको छ तुलसा स्वदेशी राई जस्ता मेची काली घरदेश परदेश जता रेडियो नेपालका श्रोताहरू हुनुहुन्छ धेरैले चाहिँ मुक्तकै आकार दिनुभयो तपाईँले त्योभन्दा पर फर्केर कथाकृति लिएर आउनुभयो र त्यही कलमी पहिचानले गर्दाखेरि रेडियो नेपालको स्टुडियोमा जहाँ हामी एकहोरो बोल्थ्यौँ आज दोहोरो बोल्नका लागि यही कथाकृतिले यहाँलाई हाजिर गरायो तपाई जस्तै लेख्नेहरू लेखेर पनि पाण्डुलिपी सिरानीमा च्यापेर निधाउनेहरू धेरै साथीहरू हुनुहुन्छ नि हजुरलाई सम्बोधन गर्नुभन्दा पनि सर म तीमध्ये चाहिँ धेरै भाग्य माने चाहिँ के अरे म एउटा श्रोता हो म श्रोतै भन्छु म आफूलाई स्रष्टा भन्दिनँ म श्रोतै हो रेडियो नेपालले मलाई जन्माएको एउटा अहिले श्रष्टाको रूपमा आयो भने म श्रोतै हो सर तर हजुरहरू जस्तो महान् हस्तीहरूले यस्तो प्रस्तुताहरूले यस्तो साहित्यकारहरूले मलाई चाहिँ के अरे हातमा डोराएर चाहिँ के अरे डोराउनु भयो अनि साहित्यिक क्षेत्रमा प्रवेश गराउने चाहिँ के अरे प्रेरणा दिनुभयो म्या म यसको लागि धेरै भाग्यमा नै छु र म यस स्टुडियोबाट मेरा त्यस्ता दर दराजमा रहेका अरू म जस्तै श्रोताहरूलाई भन्छु अहिले इन्टरनेटको जमाना छ इन्टरनेटले चाहिँ के अरे नजिकै टा टाढाको वस्तुलाई नजिक बनाउँछ र चाहिँ के एउटा साँघुरो विश्वलाई बनाइदिएको छ तर त्यो मात्रै होइन इन्टरनेट मात्रै होइन रेडियो नेपाल सबै मध्ये चाहिँ के पुर्खालाई कसैले पनि भोल्न हुँदैन यो सञ्चार क्षेत्रको के रेडियो नेपाल भनेको पुर्खा हो अनि यसले कुना कन्दरामा हिजो नेट नहुँदाखेरि संसारको माध्यम के त रेडियो नेपाल होइन अनि रेडियो नेपाललाई कसैले भुल्नु हुँदैन यो चाहिँ म भन्छु अनि यस्ता रमेश सरहरू नवराज लम्साल सरहरू अमरध्वज लामा सरहरू यस्ता ललिजन सरहरू यस्ता यस्ता हस्तीहरू हुनुहुन्छ यहाँ अनि उहाँहरूको साथ गाथ पाउनु दिन सक्नुहुन्छ उहाँले साथ दिनुहुन्छ गाथ दिनुहुन्छ हात दिनुहुन्छ तपाईँहरूले पनि रेडियो नेपाललाई चाहिँ उपेक्षा कदापि पनि नगर्नुहोला सबैलाई फुल्ने मौका दिन्छ रेडियो नेपालले त्यसैले गर्दा म म त यसबाट जन्मेको स्रष्टा हुँ प्रतिभा भनौँ न प्रतिभा त खासै के भन्नु सर है प्रतिभा नै भनौँ <laughs> न <ना>। शब्दको <laughs> खेती गर्ने चाहिँ प्रेरणा यहीँबाट या, सुरुवात गरे यहीँबाट मिल्यो यहीँबाट चाहिँ के अरे शब्दको खेती गर्न सुरु गरे अनि जति पनि मेरा साथीहरू हुनुहुन्छ श्रोता साथीहरू हुनुहुन्छ उद्घार सुनिरहनुभएका साथीहरू हुनुहुन्छ उहाँहरूले कदापि पनि रेडियो नेपाललाई चाहिँ के अरे नबोल्नुहोला भोलि गएर चाहिँ के आफूले आफूलाई आफ्नै पैतृक थाकथलो भुल्यो भने आफूलाई बिर्सन सक्छ अनि अब अरू मिडियाहरू भनेको पछि आएका हुन् होइन तिनीहरूलाई प्राथमिकता दिनुपर्छ तर पनि रेडियो नेपाललाई श्रोताहरू आजको उद्घारमा रहनुभयो कथाकार बहुविदा कि प्रतिभा धनकुटा कि चेली तुलसा स्वदेशी राई तुलसा बहिनीको सृजन यात्रा निरन्तर अगाडि बढ़ोस् भन्दै आजको यो उद्गारबाट म रमेश पौडेल पनि विदा माग्छु नमस्कार